चिद्वन जिल्लामा रहेका विभिन्न सहकारी मध्ये चौतिस सहकारीले पाँच करोड बढीको वार्षिक का कारोबार गर्ने गरेका छन् अधिकतम बत्तीस करोडभन्दा माथि कारोबार गर्ने सहकारी पनि चितुवनमा रहेका छन् एक करोडौँ रुपियाँभन्दा बढी कारोबार गर्ने सहकारी चौरानब्बेवटा रहेको जिल्ला सहकारी डिभिजन कार्यालय चितुवनका प्रवक्ता श्रीकृष्ण नेपालले बताउनु भयो करोडौँको कारोबार गर्ने सहकारीहरूको कार्यालयले नियमित निगरानी राख्ने गरेको उहाँको छ गत आर्थिक वर्षमा कुल चौतिसवटा नयाँ सहकारी थपिएका छन् थपेकासहित चितवनमा कुल छ सय सहकारी रहेको नेपालले बताउनु भयो थपिएका मध्ये अधिकांश कृषि सहकारी रहेको कार्यालयले जनाएको छ गत आर्थिक वर्षमा बाइसवटा सहकारी खारेज भएको प्रवक्ता नेपालले बताउनु भयो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा चौवालिसवटा सहकारी खारेज भएको थियो नगरपालिका क्षेत्रमा बचत तथा ऋण सहकारी खोल का लागी। एक वर्ष देखी रोक लगा कृषि सहकारी तथा कार्यालय निष्क्रिय अवस्था सहकारी कार्यजी तरलता रहा एकीकरण संबंधी काम थाली चित्र जिल्ला सहकारी संघ रहेको छ त्यस्तै सातवटा विषयगत सहकारी सङ्घहरू रहेका छन् छ प्रारम्भिक सहकारी संस्था रहेकोमा वच तथा ऋणतर्फ दुई सय चौरात्तरवटा सहकारी छन् कृषि सम्बन्धी एक सयवटा सहकारी चितवन जिल्लामा सञ्चालित रहेका छन् चितवन राष्ट्रिय निकुञ्जले सौराहाका व्यवसायीहरूलाई भारतबाट हात्ती ल्याइ कारवाही गर्ने चेतावनी दिएको छ अन्य मुलकबाट हात्ती ल्याउने काम गैर कानुनी भन्दै निकुञ्जले व्यवसायीहरूले हात्ती ल्याएको जानकारी पाए निकुञ्ज जा एन बमजिम कारवाही गर्ने चेतावनी दिएको हो तेस्रो विश्व हात्ती दिवसको अवसरमा हिजो सौराहामा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकारी कमलजङ कुबरले भारतबाट हात्ती ल्याएको थाहा पाए हात्ती व्यवसायलाई कारवाही गर्ने बताउनु भयो निजी स्तरबाट सञ्चालित साठीवटा हात्ती छन् त्यसको केही प्रतिशत हात्तीहरू व्यवसायीहरूलाई हात्तीको खरिद बिक्री नगर्न निकुञ्जले निर्देशन पनि दिएको छ भारतबाट हात्ती ल्याउन गैर कानुनी काम हो प्रमुख संरक्षण अधिकारी कुबरले भन्नुभयो पहिला जति ल्याउनु भयो त्यसको अब कुरा नगरौँ त्यस्तो काम अब कसैले नगर्नुहोस् नकुञ्जले पटक पटक भारतबाट आति नल्याउन व्यवसायलाई आग्रह गरेको भन्दै उहाँले अब ल्याएको जानकारी पाए कानून बमोजिम कारवाही गर्ने बताउनु भयो यसैबीच तेस्रो विश्व हात्ती दिवसको अवसरमा हिजो सौराहाका सरकारी हात्तीहरूको पूजा गरिएको छ चितवन्त राष्ट्रिय निकुञ्जले सौरा हात्तीसारमा रहेका हात्तीको पूजा गरी फलफुल समेत खुवाएको छ यता बेमौसममा लगातार पर्यटक आउँदा सौरामा रहेका हात्तीलाई कामको चाप परेको छ वर्षायाँमा जङ्गलभित्र जीव सफारी गर्न बन्देज लगाइएको छ पैदल यात्रा गर्नु पनि जोखिमपूर्ण मानिन्छ त्यसैले यही बेला जङ्गली जङ्गल घुम्न हात्ती चढ्नुको विकल्प छैन अहिले दैनिक एक सय पचासजनासम्म पर्यटकहरू हात्ती गर्दछन् पर्यटकहरूलाई हात्ती उपलब्ध गराउने युनाइटेड हात्ती सहकारीका प्रबन्धक विनोद तिमल सिन्हाले जानकारी दिनुभयो सिन्धुपाल्चोकमा पहिरो गएर यातायात आवागमनमा समस्या आउनुअघि यो सङ्ख्या झनै धेरै थियो उहाँले भन्नुभयो तातो पानी नाका हुँदै आउनेहरू रोकिएको हो नत्र साउन सम्म दिनकै चार सयभन्दा धेरैले हात्ती चढेका थिए तिमल भन्नुभयो तिन चार वर्ष यता आउन थालेपछि सौराहामा वर्षायाममा पनि पर्यटकको भिडभाड हुन थालेको हो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसियामा अपहरण गरी फिरौती माग्ने कार्यका मुख्य योजनाकार तनह कमल बहादुर गौलीलाई पक्राउ गरेको छ गौलीलाई अपहरण तथा शरीरबन्धक र साङ्गठनिक मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ गौलीलाई चितवनको सौराबाट पक्राउ गरिएको हो भक्तपुर सुदानका रामप्रसाद नेपालको जाहरीका आधारमा गौलीलाई नियन्त्रणमा दिएको हो अपहरणकारी समूहले गत जेठ चार गते मलेसियाको कोत्राए भन्ने ठाउँमा नेपाली तथा मलेसियालीहरूलाई अपहरण गरी पाँच दिनसम्म आँखामा पट्टी तथा हातखुट्टा बाँधि जङ्गलका बिचमा बन्धक बनाएको पाइएको थियो अपहरणकारीले पीडितका आफन्तबाट तिस लाख बराबरको फिरोती मागेका थिए बन्धक बनाइएका ठाउँबाट सहरतर्फ जाने क्रममा सवारी दुर्घटना भई पीडित नेपाल उनीहरूको पन्जाबाट मुक्त भई उजुरी दिन सफल भएका थिए पूर्वी चितवनको रत्नगर एक स्याउली बजारमा घरेलु मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय महिलाहरूबीच केही बेर तनाव भएको छ घरेलु मदिरा बिक्री भइरहेको जानकारी पाएर पुगेको प्रहरीले मदिरा नियन्त्रणमा लिने क्रममा स्थानीय महिलाले विरोध जनाएपछि तनावको बस्दा उत्पन्न भएको हो सोही क्रममा प्रहरीले तीन रम घरेलु मदिरा नष्ट गरेको छ प्रहरले एक ड्र मदिरा कार्यालयतर्फ ल्याउन खोजदा स्थानीयले आफर्ग गाडी नष्ट गर्न भनेपछि प्रहरले त्यही नष्ट गरेको थियो स्यावली बजार रत्नगरको सबैभन्दा बढी घरेलु मदिरा बनाउने स्थानको रूपमा रहेको प्रहरले अनुमान गरेको छ प्रहरले दुईवटा घरको मदिरा नष्ट गरेको भने मदिरा बनाउन प्रयोग हुने कच्चा सामग्री नियन्त्रणमा लिएको छ इलाका प्रहरी कार्यालय रत्नगरले पछिल्लो एक वर्षमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट गर्ने कामलाई तीव्रता दिएको छ अनौपचारिक शहरी बाल शिक्षा कार्यक्रम का सहयोगी कार्यकर्ता तथा सुपरभाइजर का लगी हिजदि रत्नगर में छिने पुनर्ताजी तालीम सुरूक सामुदायिक साम। सेवा केन्द्र ने रत्नगर नगरपालिक रूनिसेफ ने सहयोग में तालीम आयोजना हो तेरह जना सहकर्ता तथा सुप सुपरभाइर सहभागीम रत्नगर नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तोनराज पौडेल माया श्रेष्ठले सहजीकरण गर्नुहुनेछ रत्नगरमा श्रमिक बालबालिकाहरूलाई पुनस्थापित गराउने र बाल श्रमिक उन्मूलन गर्ने अभियानका लागि सहरी बाल शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ चिनले भरतपुरको बिपी कोइरला मेमोरियल क्यान्सर अस्पताललाई स्थापनादेखि हालसम्म एक अर्बको हारारीमा आर्थिक सहयोग गरेको छ यसबाहेक चिनले अन्य प्राविधिक र जनशक्ति सहयोग गरेर गरेको मंगलबार हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला चिन भ्रमणमा जाँदा 82 करोड रुपैयाँ पछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी चिन भ्रमणमा जाँदा एघार करोड र अहिले वार्षिक रूपमा गरिने सहयोगसहित अस्पतालले ठुलो सहयोग पाएको छ सन् उन्नाइस सय उनासेदेखि सञ्चालनमा आएको अस्पताललाई अहिलेसम्म पनि चिनले पन्ध्रजना चिकित्सकसहितको टोली सहयोग गरिरहेको छ उनीहरू तीन तीन वर्षमा परिवर्तन भइरहन्छन् टोली मार्फत चौध वर्ष यता लाख अमेरिकन डलर अर्थात् सात करोड अस्सी लाख नेपाली रुपियाँ सहयोग भएको अस्पतालमा कार्यरत चुनियाँ टोलीका प्रमुख डायु सोयुले जानकारी दिनुभएको छ <स्थाँगा> नेपाल परिवार नियोजन सङ्घ भारतभरिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा स्वास्थ्य र संरक्षणको क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै तिनजना युवालाई उत्कृष्ट अवार्ड युवा अवार्ड प्रदान गरेको छ बगौडा मध्यवर्ती उपभोक्ता समितिको सवालमा भएको कार्यक्रममा युवा सूचना केन्द्र माडीका अध्यक्ष रेणुका भुषाल सचिव बबिता पौडेल र सदस्य विष्णुबहादुर छेत्रीलाई युथ अवार्ड दुई प्रदान गरिएको हो अब पालो अर्पण जनावाजको अर्पणजना आवाजमा अर जना आवाज हाम्रो प्रश्न छ इबोला भाइरसको संक्रमण फैलन नदिन तत्काल नगरिन हुने काम के हो यही विमानस्थलमा स्वास्थ्य परीक्षण बे सीमानाकामा निगरानी र सी अफ्रिकी देश ओहोर्दोहोर गर्नेहरूमा चेतना अभिवृद्धि अर्पण जन आवाज मोबाइल को मैसेज बॉक्स अर्पण को संक्षिप्त स्वरूप आर एप एक पोल टाइप गरी, लागे को उत्तर ए बी वा सी टाइप करी चौवालीस पचपन्न व पैंतालीस पचपन में पठान सक्र अर्पण जन आवाज को मत परिणाम हरेक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढा सडक खण्ड खुलागढ मुग्लिन मुग्लिन काठमाडौँ शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस मौसम संबंधी जानकारी चितवन जिला को आज़को को अधिकतम तापक्रम तैतीस डिग्री सेल्सियस रूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले पानी परिराखेको छ भने दिउँसो भने हल्का घाम लाग्न सक्ने सम्भावना छ बेलुका भने फेरि पनि पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेर्छ प्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छुद्वारा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 शिखर हार्डवेयर लत्न करे बकुलर पुरानों कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर शून्य छप्पन पांच त्रिसठी दु सौ नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग साम दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइन मल्टीर्निंग नदी पांच विषय में प्लस टू करना पाईने